घर भायाको छानु छ तिमी बिघा त्यो संसार सानो छ मन त पढाउँछ थाहा छ मलाई सानोले म त पढाउँछन् गाउँघरि बाबुर्केकी मान्छे डराउँछ भायाको छानो छ तिमी बिघा त्यो संसार सानो छ मन त पढाउँछ थाहा मलाई सानोले We okay. can't okay. छु बा सुन्दा <US uneopen morally>